पुष्पलालसँगको यात्रा एक दिन पुष्पलालले हिँड्नुहोस् पूर्व कोशीको पार्टीलाई सहयोग गर्छु म केही दिन उतै काम पनि गर्छु भन्नुभयो हामी दुईजना फारविसगञ्ज आयौँ पुष्पलाल आएको हुनाले कोशी अञ्चलका अगुवा कार्यकर्ताहरूलाई मैले फारविसगञ्जमा बोलाएँ एकरात पसियो त्यस कार्यक्रममा पुष्पलालले साथीहरूलाई उत्साहित गर्ने किसिमले राम्रो बोल्नु त्यसपछि मेचीका साथीहरूसँग पनि त्यस्तै ते बैठक गर्न हामी सिलगढी गयौँ त्यहाँ पनि मेचीका धेरै साथीहरू भेला हुनुभएको थियो कार्यक्रम राम्रो भयो पुष्पलालले हिँड्नुहोस् दार्जिलिङ जाउँ म तपाईँलाई माइला बाजेसँग चिनाउँछु तपाईँलाई पछि काम गर्न सजिलो हुन्छ भन्नुभयो र हामी दुई भाइ दार्जिलिङ गयौँ माइला बाजेसँग पहिलो भेट थियो मेरो पुष्पलालले मनमोहनको भाइ अहिले पूर्वकोशी प्रान्तीय पार्टीको सचिव बहुतै होनहार युवा नेता हुनुहुन्छ भनेर मेरो प्रशंसा गर्दै परिचय गराउनु माइलाबाजे ठूलो जीवजान भएको रोभिलो व्यक्तित्व हुनुहुन्थ्यो उहाँले मलाई राम्रो काम गर्नुपर्छ भन्नुभयो माइलाबाजेको वास्तविक नाम रत्नलाल ब्राह्मण हो उहाँ दार्जिलिङभरि माइलाबाजेका नामले प्रख्यात हुनुहुँदो रहेछ दार्जिलिङ क्षेत्रमा पार्टीलाई यो उचाइसम्म पुर्याउने व्यक्तित्व उहाँ नै हुनुहुँदो रहेछ उहाँले भारत स्वतन्त्र भएपछि पश्चिम बङ्गालको विधानसभाको चुनावमा कम्युनिस्ट पार्टीको उम्मेद्वारका रूपमा दार्जिलिङ निर्वाचन क्षेत्रबाट जित्नु भएको रहेछ पछि संसदको चुनावसम्म जित्नुभयो उहाँले भारतीय संसदमा पहिलोपटक नेपाली भाषामा बोलेर रेकर्ड कायम गर्नुभयो त्यस्तो व्यक्तिसँग चिन्जान गर्ने मौका पाउँदा अत्यन्त खुशी लाग्यो माइलाबाजेले बहुतै आत्मीय व्यवहार गर्नुका साथै हामीलाई माया गर्नुभयो उहाँले पुष्पलाललाई पुष्प भन्नुहुँदो रहेछ दार्जिलिङमा बस्दा जिल्लाहरूका अरू नेताहरूसँग पनि भेट भयो माइलाबाजे र पुष्पलालका बीचमा के सल्लाह भएछ मैले त्यस केही थाहा पाइनँ पुष्पलालले मलाई भन्नुभयो अब तपाईँ म र माइलाबाजे तिनजना कलकत्ता जाने र त्यहाँका नेताहरूलाई भेट्ने बङ्गालका प्रसिद्ध नेताहरूलाई पनि भेट्न पाइने भयो भन्ने कुराले मलाई खुशी लाग्यो हामी कलकत्ता गयौँ माइला बाजेका लागि त कोलकाता चलखेल गरेको ठाउँ भइहाल्यो उहाँले हामीलाई वहाका एकजना मित्रको घरमा लैजानुभयो त्यहाँ नुहाईढुवाई गरेर लुगा फेरेर हामी घुम्न निस्क्यौँ अझैसम्म पनि किन र के की कामका लागि कहाँ जाँदैछौँ भन्ने कुरा मलाई थाहा थिएन म आफूभन्दा ठुला र वरिष्ठ दुई नेताका साथ हिँडिरहेको थिएँ हामी ट्याक्सीमा चढेर निकै अगाडि पुगेपछि त्यो ट्याक्सी एउटा ठुलो बङ्गालभित्र छिर्यौँ पुष्पलाल र माइला बाजेले मलाई आगन्तुक बस्ने ठाउँमा एकैछिन पत्रिका हेरेर बस्दै गर्न भन्नुभयो उहाँहरू भने एकजना ठुलो जिउजान भएको रबिलो व्यक्तिसँग भित्र पस्नुभयो उहाँहरू तिनजना बिच झन्डै एक घन्टा कुरा भयो निस्किए आएपछि मलाई जाउँ भन्नुभयो हामी तिनजना फेरि माइला बाजेका मित्रको घरमा फर्केर आयौँ कोलकाता एक दुई दिन बस्यौँ बङ्गालका सुप्रसिद्ध नेताहरूसँग भेट्ने मौका पाइयो हामी पश्चिम बङ्गालमा कम्युनिस्ट पार्टीका संस्थापक नेता काका बाबु मुजफर अहमद बङ्गाल पार्टीका सचिव ज्योति बसु र प्रमोद दास गुप्तासँग भेट्न पश्चिम बङ्गाल पार्टीको कार्यालयमा गयौँ जाँदा कपमा कालो चिया पिउँदै कुरा सुरु भयो पुष्पलाललाई उहाँहरूले चिन्नुहुँदो रहेछ पुष्प के छ हालखबर भने ज्योति बसुले कुरा सुरु गर्नुभयो सामान्य कुरा भइरहेको थियो प्रमोददासले एक्कासी कडा शब्दमा तपाईँहरू हामीलाई सोध्दै नसोध्दै कसलाई भेट्न जानुभएको पुष्पलाल तपाईँले यो के गरेको माइलाबाजे तपाईँले यो के गरेको भन्नुभयो हकारले तपाईँहरूले चिन्नुभएको छ त्यो को हो त्यस्तो गम्भीर कुरा गर्दा तपाईँहरूले हामीलाई किन सोध्नु भएन भन्नुभयो उहाँले एकपछि अर्को प्रश्न गरिरहनु भयो माइला बाजे त लल्याक लुलुक परिहाल्नु भयो त्यो मान्छे हतियारको सौदागर हो उसको भारतका रक्षा मन्त्री कृष्ण मेनसँग सम्बन्ध छ काङ्ग्रेसका सुवर्ण शमशेरलाई उसैले हतियार दिएको रहेछ प्रमोद दास गुप्ता बोल्दै हुनुहुन्थ्यो माइला बाजेले पुष्पले भनेर मैले लगिदिएको मात्र हो भन्नुभयो यस घटनाबाट मलाई साह्रै नराम्रो लाग्यो हामी त्यहाँबाट हिँड्यौँ त्यस्ताका पुष्पलालमा निकै उत्साह थियो काङ्ग्रेसले सशस्त्र विद्रोह चलाइरहेको थियो हामी पनि हान र भाग गर्न सक्छौँ र गर्नुपर्छ भन्ने भावना उहाँमा थियो यही उत्साहबाट उहाँले त्यो दुस्साहस गर्नुभएको थियो यसका लागि न आफ्नो पार्टीमा सल्लाह छ न त पश्चिम बंगालको पार्टीलाई नै जानकारी दिएको छ हाम्रो पोलिट ब्युरोको बैठकमा यो गम्भीर मुद्दा बन्यो भारतीय कम्युनिस्ट पार्टीले त झन गम्भीर रूपमा लियो कोलकाताबाट हामी भारतीय कम्युनिस्ट पार्टीको बिहार राज्य कमिटीसँग कुरा गर्न पटना आयौँ बिहार नेपालसँग लामो सीमा जोडिएको भारतको एउटा प्रान्त हो नेपालसँग सीमाना जोडिएका बिहारका ठाउँ ठाउँमा हामीले पार्टी अफिस खोलेर काम गरिरहेका थियौँ एक दिन बिहानै हामी पटनामा बिहार राज्य कमिटिका सचिव बस्नुभएको एमएलए को, एम को आवासमा पुग्यौँ उहाँले स्वागत गर्नुभयो हामीलाई नुहाइढुवाई गरेर एकछिन बस्नुहोस् आज सचिवालयको बैठक पनि बस्दैछ त्यही बैठकमा तपाईँहरूले आफ्नो कुरा राख्नुहोला भन्नुभयो बिहार राज्य कमिटीको तिनजनाको सचिवालय रहेछ एकजना पूर्वतिरको ट्रेनबाट र अर्को एकजना पश्चिमको ट्रेनबाट आएपछि सचिवालय बैठक बस्यो हप्ताको एकपटक सचिवालय बैठक बस्दो रहेछ आवश्यकता अनुरूप दुई तिन घण्टा बैठक बस्यो निर्णय गर्यो फेरि आफ्नो कार्यक्षेत्रमा फर्किने चलन रहेछ निकै कामकाजी बैठक लाग्यो नेपाल सिमानासँग जोडिएका भारतीय कम्युनिस्ट पार्टीका जिल्ला इलाकाका पार्टी कमिटीहरूलाई हामीले आवश्यक सहयोग गर्न निर्देशन दिन हामीले आग्रह गर्यौँ उहाँहरूले बहुतै उत्साहका साथ भन्नुभयो तपाईँहरूको निरङ्कुशता विरोधी आन्दोलन हाम्रो पनि आन्दोलन हो नेपालमा राजाको तानासा शासन अन्त्य होस् नेपालमा प्रजातन्त्र बहाली होस् यो हाम्रो पनि चाहना हो अन्तर्राष्ट्रिय मर्यादाले हामी आफै जुलुस दिएर नेपाल जान मिल्दैन त्यसभन्दा बाहेक नेपाली जनताको प्रजातन्त्रको लडाईका लागि जस्तो सहयोग चाहिन्छ हामी पुरा गर्न सहयोग गर्छौँ भने हामीलाई उत्साहित गर्नुभयो हामी अत्यन्त खुसी भयौँ र पुष्पलान र मैले आपसमा कुरा गऱ्यौँ कम्युनिस्ट यस्तो हुनुपर्छ हामीले भारतीय कम्युनिष्ट पार्टीको खुल्ला समर्थन थियो तर अर्कातिर रायमाझी डोरुफाले मस्को र पूर्वी युरोपका देशहरूमा जान आउन पानी पँधेरो जस्तो सुविधा उनीहरूलाई भएको हुँदा त्यसको नाजायज फाइदा उठाई विश्वका कम्युनिस्ट नेताहरूलाई नेपालको राजनीतिका सम्बन्धमा भ्रम पारिरहेका थिए यहांसमी तस्ता का निस्कने अंतरराष्ट्रीय कम्युनिस्ट आंदोलन को मुखपत्र प्रब्लम अफ पीस एंड सोशियलिज्म नाम के राजनीति का संबंध में भ्रामक तस्वीर पेश भाग ते बेला रूस रीन को विवाद ने विकाल रूप लिये विश्व कम्युनिस्ट आंदोलन विभाजित भिन्दुस्तान में अजय घोष को मृत्यु भईस भारतीय कम्युनिस्ट पार्टी में डांगे अध्यक्ष रंबूदरीपात महामंत्री हो संगे विभिन्न क्षेत्र केन्द्रीय कमिटी और पोलिट ब्यूरो में नया नेता चुनर आ सबैलाई मिलाएर लैजाने नीति थियो जस्तो लाग्छ तैपनि यो धेरै दिन चलेन भारतीय कम्युनिस्ट पार्टीमा फुट भयो डाँगेहरू भारतीय कम्युनिस्ट पार्टी, पार्टी बनाएर बसे भने सुन्दरैया नम्बुदरिपाद ज्योति बसुहरूले भारतीय कम्युनिस्ट पार्टी मार्क्सवादी बनाए डाँगेहरूको केन्द्रीय कार्यालय दिल्लीमा रह्यो भने मार्क्सवादीहरूले आफ्नो कार्यालय कोलकातामा सारे डाँगेहरू खुल्ला रूपमा रुस र चीनको विवादमा रुसपट्टि लागे भने मार्क्सवादीहरू आफ्नो स्वतन्त्र पहिचानका साथ अघि बढे मार्क्सवादीहरूभित्र एउटा ठूलो जमात चीनसँग प्रभावित थियो तर समग्रमा उनीहरूले कतैपट्टि नलागे स्वतन्त्र पहिचान राखी आफ्नो देशको कम्युनिष्ट आन्दोलनलाई अघि बढाउने निर्णय गरेका थिए भारतको मुम्बईमा भारतीय कम्युनिष्ट पार्टीको महाधिवेशन हुने भयो हामीलाई पनि महाधिवेशनमा भाइचारा प्रतिनिधिका रूपमा बोलाइयो हामी सुरुमा धर्मसङ्कटमा पर्यौँ महाधिवेशनमा भाग लिने कि नलिने महाधिवेशनमा भाग लिनुको अर्थ डाँगेको पार्टीसँग सम्बन्ध रहने र मार्क्सवादीसँग पर हुने हुन्थ्यो अर्कोतर्फ हामी निर्वाचनमा बसेका कम्युनिष्टहरूका लागि मुम्बईको पार्टी काङ्ग्रेस यसकारण पनि महत्वपूर्ण थियो कि त्यहाँ हामीले रुसको कम्युनिष्ट पार्टी लगायत विश्वका कम्युनिस्ट पार्टीका नेताहरूसँग भेट्न पाउँथ्यौँ आफ्ना कुरा राख्न पाउँथ्यौँ र नेपाली क्रान्तिका लागि समर्थन जुटाउन सक्थ्यौँ हामीले रायमाझीहरूले फैलाएको भ्रम पनि चिर्न पाउँथ्यौँ यो अप्ठ्यारो परिस्थितिको समाधान गर्न हामीले एउटा बाटो निकाल्यौँ महाधिवेशनमा जाने तर पुरा महाधिवेशनमा भाग नलिने नेताहरूसँग भेट्ने र विदेशबाट आएका कम्युनिस्ट नेताहरूसँग भेटी नेपालका बारेमा कुरा गर्ने नीति बनायो यसका साथै मार्क्सवादी पार्टीमा भ्रम नपरोस् भनी उहाँहरूसँग पनि छुट्टै भेट्ने निर्णय गर्यो त्यसका लागि एउटा प्रतिनिधि मण्डल बनायो मुम्बईको महाधिवेशनमा जाने प्रतिनिधि मण्डलमा तुलसीलाल पुष्पलाल र को को म छान्यो लालसिंहले पनि मुम्बईमा हेर्न जाने मन गरेर उनलाई पनि लिएर गयौँ त्यहाँ हामीलाई एउटा लजमा राखियो हाम्रो कोठाको बगलमै भारतीय कम्युनिस्ट पार्टीका प्रमुख नेताहरूमध्येका एक भूपेश गुप्ता बस्नुभएको थियो म मुम्बई पहिलोपटक गएको थिएँ मलाई मुम्बई सर राम्रो लाग्यो त्यो बेलाको मेरो युवा मनमा कति राम्रो लागेछ भने मुम्बईको भेटघाट सकिएर बनारस फर्किन रेलवे स्टेसनमा आएका थियौँ हाम्रो रेलको समय तीन घण्टा ढिलो हुने थाहा पाएपछि रेलवे स्टेसनबाट राति ट्याक्सी लिएर रा मेरेन ड्राइभ एकपटक फेरि हेर्न गएँ मुम्बईको फुटपाथमा घुम्दा सस्तोमा बेचिरहेको टाइप आएर मैले एकमतजी र आफ्ना लागि एकैकोटा एक किनेको थिएँ हामी महाधिवेशनमा पुग्ने बित्तिकै डाँघे राजेश्वर राव लगायतका नेताहरूले स्वागत गर्नुभयो सोभियत कम्युनिस्ट पार्टीबाट पनि एउटा प्रतिनिधिमण्डल आएको थियो जसको नेतृत्व पेना मोरोपले गर्नुभएको थियो पेना मोरब त्यसबेला सोभियत कम्युनिस्ट पार्टीका शीर्षस्थ नेताहरूमध्ये गरिनुहुन्थ्यो उहाँ खुसेपका विश्वासशीला कमरेडमध्ये एक हुनुहुन्थ्यो उहाँसँग भेट्ने समय मिलायौँ र हामीले आपसमा छलफल गऱ्यौँ यो राम्रो मौका आफ्नो सबै कुरा राख्नुपर्छ भन्ने राम्ररी तयारी गऱ्यौँ राम्रै तयारीका साथ उहाँहरूलाई भेट्न सोभियत प्रतिनिधि मण्डल बसेको बङ्गालमा गयौँ त्यहाँ पुगेपछि हामीलाई आगन्तुक बस्ने कोठामा पर्खाइयो एकछिन त एकजना आएर पेना मुरोप निकै व्यस्त हुनुहुन्छ उहाँलाई समय भएन उहाँले भन्नुभएको छ सोभियत कम्युनिस्ट पार्टीको मुखपत्र प्राप्तका विशेष प्रतिनिधि आउनुभएको छ उहाँले सबै कुरा भन्नुहोस् उहाँले पेना मोरलाई सबै कुरा जानकारी गराउनुहुनेछ भने यो कुरा सुन्दा हामीलाई निकै खिन्नता लाग्यो अहिले पनि यो घटना सम्झिँदा मेरो मन खिन्न हुन्छ हमीर रातो झा को देश लेनेन को देश रम्युनिस्ट आंदोलन को अग्रणी देश बर ये रूस को दृढ़तापूर्वक समर्थन करते आयो आज हमारे देश में राजा को फौजी तानश आई संपूर्ण पार्टीमा प्रतिबंध लगे हमी कम्युनिस्टर निर्वासित जीवन बिताई रहो अप्ठारो स्थिति में हमी कम्युनिस्ट आंदोलन अगड़ी बढ़ाने आप जान हत्केला में राखर हिड़े छोड़ कम्युनिस्ट आंदोलन विश्व कम्युनिस्ट आंदोलन को अंग हो मुम्बईमा पाँच सात दिन बस्दा पनि पेनामारुवलाई हामी कम्युनिस्ट आन्दोलनका सहयोगद्धाले भेट्ने समय पाएनौँ भने उहाँको व्यस्तता केमा रहेछ सोभियत कम्युनिस्ट पार्टीमा कर्मचारी तन्त्र हाबी भएको सोभियत कम्युनिस्ट पार्टीका नेताहरू जनता कार्यकर्ताहरूसँग पर भइरहेको र विश्व सर्वहारा श्रमिक आन्दोलनबाट रुसको कम्युनिस्ट पार्टी पर भइरहेको अनुभूति हामीलाई भयो हामी कम्युनिस्ट पार्टीका प्रतिनिधि गहन जिम्मेवारी लिएर आएका थियौँ झोक उठी पनि झोकिएर हिँड्नु बुद्धिमानी थिएन नरम भएर आफ्नो काम सक्नुपर्ने अवस्था थियो हामीले प्राप्तका विशेष प्रतिनिधिसँग समय मिलाएर भेट्ने तयारी गर्यौँ त्यसबिचमा हामीले आफ्ना सम्पूर्ण कुरा सविस्तार राख्यौँ प्राप्दाका प्रतिनिधिमा अरूका कुरा अत्यन्तै धैर्य र चाकका साथ सुन्ने गुण रहेछ उनले हाम्रा कुरा धैर्यताका साथ सुनेर टिपे र अन्त्यमा हामीलाई भने म प्राप्तको विशेष प्रतिनिधि भएर आएको हुँ सोभियत कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटीलाई पनि रिपोर्ट दिने मेरो जिम्मेवारी छ तसर्थ तपाईँहरूले राख्नुभएका सम्पूर्ण कुरा जस्ताको तस्तै म सोभियत कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटीमा पुर्याउनेछु तपाईँहरू ढुक्क भए हुन्छ हामीले सोभियत कम्युनिस्ट पार्टीका प्रतिनिधि पेना मारोबलाई भेट्न नपाए पनि प्राप्तका विशेष प्रतिनिधिलाई धन्यवाद दिएर त्यहाँबाट हिँड्यौँ भारतीय कम्युनिस्ट पार्टीको मुम्बई महाधिवेशन सकियो डाँगे अध्यक्षमा र राजेश्वर राव महामन्त्रीमा चुनिनु भयो उहाँहरू दुईजनाले हामी नेपालबाट गएकाहरूलाई विशेष समय दिएर कुराकानी गर्ने कार्यक्रम आयोजना गर्नुभयो हामीले नेपालको राजनीतिक स्थिति र हाम्रो पार्टीका कुरा बतायो उहाँहरूले बहुतै उत्साहवर्धक रूपमा हामीलाई प्रजातन्त्रका लागि लड्नुपर्छ हामी तपाईँहरूलाई सहयोग गर्छौँ हाम्रो पार्टीको फुटले तपाईँहरूलाई केही प्रभाव पार्दैन विचलित नहुनुहोस् हामी तपाईँहरूलाई पूर्ण सहयोग गर्छौँ हिम्मतका साथ अघि बढ्नुहोस् भनी उत्साहित गर्नुभयो राजेश्वर राव आन्ध्र प्रदेशको किसान आन्दोलनबाट आएका असाध्यै मिलनसार व्यक्ति हुनुहुँदो रहेछ उहाँले रुसको फिल्म महोत्सव यहीँ मुम्बईको एउटा सिनेमा हलमा सुरु हुँदैछ हेरेर जानुहोस् भन्नुभयो हामीले अप्ठ्यारो मानिरहेका थियौँ तर उहाँले तपाईँहरू पाहुना आउनुहोस् भनेर अति नै हार्दिकता देखाउनु हामी भनिएकै समयमा उक्त हलमा पुग्यौँ बहुतै भिडभाड रहेछ माथि पाहुनाहरू राख्ने ग्यालरीमा हामीले जान अप्ठ्यारो भइरहेको थियो राजेश्वर राव पच्चिस तिसजनाको होलमा लम्कँदै आउनुभयो उहाँले हामीलाई लगेर पाहुना सिटमा भुसाल्नुभयो त्यहाँ साह्रै भिडभाड थियो त्यो फिल्म महोत्सवको उद्घाटन त्यस बेलाका सुप्रख्यात फिल्मी कलाकार दिलीप कुमारले गर्ने भएका रहेछन् दिलीप कुमार आउने भएकाले पो त्यत्रो भएको रहेछ प्रहरीलाई पनि भिड नियन्त्रण गर्न गाह्रो भइरहेको थियो दिलीप कुमार हाँस्दै आए रातो दन्दनाउँदो अनुहार र मैले त त्यहाँ दिलीप कुमारलाई फिल्ममा भन्दा पनि राम्रो देखेँ दिलीप कुमारसँगै एउटै कोचमा बसियो मुम्बईमा हिँड्दा डुल्दा मोटरमा गइरहेका हिरो हिरोइन देखिँदा रहेछन् त्यसरी नै मैले त्यस बेलाकी भारतीय नामी फिल्मी हिरोइन नर्गिसलाई देख्न पाएको थिएँ भारतका कम्युनिस्ट नेताहरूले बहुतै सौहार्द व्यवहार गरेको पाएँ दिल्लीको बैठकमा कतिपटक डागेको निवासमा गइयो र त्यहाँ उहाँले आफ्नै घरमा लगेर चौका भान्सामाने बोसारी सँगै चपाती खाना बसाल्नुहुन्थ्यो हामी सँगसँगै खान्थ्यौँ नम्बुदरी पातसँग भेट्दा त उहाँले कोठामै लगेर सिरक एकातिर पन्साएर पलेटी मारेर खाटमा सँगै बसाइ कुरा गर्नुहुन्थ्यो सुन्दरै या मोटो खद्दरको कुर्ता पाइजामा लगाउनुहुन्थ्यो उहाँ हामीसँग अत्यन्तै माया गरेर कुरा गर्नुहुन्थ्यो मैले अलिक कडा मिजाजको त ज्योति बसु र प्रमोददास गुप्तालाई पाएँ भूपेश गुप्ता त्यसबेला भारतको राष्ट्रिय सभामा विपक्षी दलका चर्चित नेता हुनुहुन्थ्यो उहाँले त हामीले दाजुभाइको जस्तो व्यवहार गर्नुभयो डागेर राजेश्वर रावले नेपालमा के गर्न सकिन्छ भनेर मलाई सोध्नु बाबु बाबुकाकाको उमेरका स्थापित नेताहरूले आत्मीय रूपमा सरसल्लाह गर्दा मलाई नै अप्ठ्यारो लाग्थ्यो फल लागेको वृक्षको आगो निवरिन्छ भनेको यही हो जति ठूलो व्यक्तित्व उति नै मृदुभाषी आत्मीय ठूला मानिसको चरित्र नै हुँदोरहेछ मुम्बईका हेर्न लायक केही ठाउँ हेरी हामी बनारस फर्कियौ पुष्पलालजीसँगको अर्को यात्राको पनि उल्लेख गर्नु सान्दर्भिक छ भारतको स्वतन्त्रता सङ्ग्राम उन्नाइस सय नायिका आशा फालीसँग भेट्न पुष्पलालजी र उहाँको कार्यालय गएका थियौँ कुराकानीका क्रममा अरूणाले नेपालको प्रजातान्त्रिक आन्दोलनमा पूर्ण सहयोग गर्ने वचन दिनुभयो उहाँ त्यति बेला दिल्लीबाट अङ्ग्रेजी दैनिक पायोनेर र साप्ताहिक लिंक प्रकाशन गर्नुहुन्थ्यो पुष्पलालजीको अन्तर्वार्ता छाप्छु भन्नुभयो र पुष्पलालजीले राम्रो अन्तर्वार्ता दिनुभयो नेपालको निरङ्कुश राजतन्त्र विरुद्धको सङ्घर्षका बारेमा बडो प्रश्नसँग धारणा राख्नुभयो उहाँले नेपालको यस प्रजातान्त्रिक आन्दोलनमा भारतीय जनतालाई साथ दिन अपिल पनि गर्नुभयो मेरा बुबा रामचन्द्र अधिकारी चौहत्तर वर्षको उमेरमा 2020 हजार बिस साल वैशाखमा दिवंगत हुनुभयो उहाँले तास खेल्ने सोख थियो बढी ब्रिज खेल्नुहुन्थ्यो विराटनगरको एलिट क्लबमा बुबा दिनहुँ ब्रिज खेल्न जानुहुन्थ्यो बुबालाई उच्च रक्तचापको शिकायत थियो एक तास खेल्दा खेल्दै उहाँको हातबाट तास खसेछ सबैले के भयो के भयो भनेछन् उहाँलाई अस्पताल पुर्याइयो त्यति बेलासम्म भइसकेको रहेछ बोली पनि बन्द भएछ त्यही रात उहाँको निधन भयो त्यसबेला म भारतमा निर्वासित थिएँ मैले बनारसमा तुलसीलाल र पुष्पलालसँग सम्पर्क गरेँ उहाँहरूले मिल्न सक्छ भने यही मौका नेपाल जानुहोस् अर्धभूमिगत भएर धेरै काम गर्न सकिन्छ विचार गर्नुहोस् भन्नुभयो पार्टी केन्द्रबाट यस्तो निर्देशन पाएपछि मैले घरमा खबर गरेँ त्यस्ताका विराटनगरमा अञ्चलाधीश काशीराज गौतम थिए उनी मेरो आमातिरेका ठुली छोरा आमा थिए उनले काँच गर्न आए हुन्छ या सामान्य जीवन बिताउनु भने पार्टीको सरसल्लाह अनुसार म विराटनगर आएँ दाजुहरू काँच क्रियामा बस्नुभएको थियो म पनि त्यही मिसिएँ मनमोहन दाजु त्यस बेला नक्खु जेलमा आउनुहुन्थ्यो उहाँले त्यहीँ जेलमा काजक्रिया गर्नुभयो काजक्रियापछि म केही दिन घरमै बसेँ प्रशासनले मेरा पछाडि प्रहरी लगाइदिएको थियो म दिनहुँको प्रहरी निगरानीबाट मुक्त हुने बाटो खोज्न थालेँ मोरङ कलेजमा अवैधानिक रूपमा पढाउन सुरु गरेँ बिहान कक्षा लिन जान्थेँ प्रमाणपत्र तह र स्नातक तहका विद्यार्थीले अर्थशास्त्र पढाउँथे मैले पढाएको विद्यार्थीलाई मन परेछ म लोकप्रिय शिक्षक भएँ आठ नौ महिना जति पढाएँ त्यसपछि वातावरण सहज हुन थालेकाले कलेजमा पढाउन छोडेर पूर्ण रूपमै पार्टी काममा लागे खुल्ला बसाई थियो गोप्य रूपले पार्टीको काम गर्थे पार्टीको बैठकमा भाग लिन बनारस जान्थे पूर्वकोशी प्रान्तीय कमिटीको बैठक चलाउन विभिन्न ठाउँमा पुग्थेँ धनकुटाको चुङवाङ आखिसल्लादेखि तेह्रथुमको आठ र ताप्रेजुङको खकु गएर मैले पार्टीको कक्षा चलाएँ त्यहाँका साथीहरूसँगै बसेँ त्यसबेला हामी पूर्वकोशी प्रान्तीय कमिटीमा काम गर्ने प्राय साथीहरू खुल्ला नै थियौँ तेह्रथुममा नरेश साक सूर्यकन्दङ्गवा ताप्रेजुङमा नन्द्र प्रसाई अम्बिका सावा धरानमा रामप्रसाद खनाल दोलु छायाँ चिनियादेवी देवमाया जुनार्दन आचार्य महेश पोखरेल धनकुटामा ज्वाला रेग्मी नरबहादुर कुथुमी आनन्द सन्तोषी राई विराटनगरमा म कमल कोइरेला मेघराज आचार्य मोहनचन्द्र अधिकारी महेश उपाध्याय नैनलाल बोहरा राधेश्याम दली कृष्ण पोखरेल चन्द्रमणि ने केशव गौतम नारायण आचार्य दधिराम आचार्य झापामा गोपालकृष्ण प्रसाद टिका सापकोटा मदन खपाी राधाकृष्ण मैनाली दोर्णराज छेत्री आदि हुनुहुन्थ्यो त्यति बेला राधाकृष्ण मैनालीले पञ्चामृत नामक पत्रिका निकाल्नुहुन्थ्यो हामी खुल्ला र बेला बखतमा अर्ध भूमिगत थियौँ तर पार्टीको काम पनि भूमिगत नै थियो